नक्सलवादी आन्दोलन भारतमा नक्सलवादी आन्दोलन उठ्यो यो पनि एउटा संयोग नै भन्यौँ हामी दार्जिलिङमा माइलाबाजेलाई भेटेर फर्किरहेका थियौँ हामी पानी ट्याङ्कीमा आइपुग्दा आज नक्सलवादीमा एकजना भारतीय पुलिस इन्सपेक्टर वाङदी लामाको उग्रवादी कम्युनिस्टहरूले हत्या गरिदिए भन्ने सुन्यौँ नक्सलवादी आन्दोलन नामाकरण पनि यसै घटनाबाट भएको रहेछ हामी सरसल्लाहका लागि माइलाबाजे कहाँ गइरहन्थ्यौँ उहाँले पनि बोलाइरहनुहुन्थ्यो दार्जिलिङ जाँदा मसँग कहिले भरतराज जोशी कहिले गोपाल कृष्ण प्रसाई कमल कोइरेला र रामप्रसाद खनाल हुनुहुन्थ्यो नजिकै हुनका साथी सहयोग पनि पाइरहने भएकाले होला हामी बारम्बार जस्तो दार्जिलिङ गइरहन्थ्यौँ यसक्रममा एकपटक माइला बाजेले हामीलाई गणेशलाल सुब्बासँग परिचय गराउनु भयो उहाँ माइला बाजेका छोरी ज्वाइ हुनुहुँदो रहेछ उहाँको आफ्नो अन्तर्जातीय विवाह र छोरीको पनि अन्तर्जातीय विवाह भएको रहेछ गणेशलाल सुब्बा त्यसबेला दार्जिलिङमा वकालत गर्नुहुँदो रहेछ उहाँ एउटा राम्रो कम्युनिस्ट स्टालिनको समर्थक हुनुहुँदो रहेछ रुसमा स्टालिनको लास लेनिनको मसोलियमबाट हटाइएकोमा उहाँ असाध्यै आक्रोशित हुनुहुन्थ्यो र त्यसको विरुद्धमा वहाले कोलकाताबाट निस्कने स्टेट्सम्यान पत्रिकामा द दे लायन इन डेड ज्याकल्स आर हाउलिङ सिंहको मृत्यु भयो स्यालहरू हुँ गरिरहेका छन् शीर्षकमा लेख पनि लेख्नु भएको रहेछ उहाँले भन्नुभयो मैले पुष्पल्लालाई धेरै पटक अहिले नेपाल कम्युनिस्ट पार्टी नबनाउनुहोस् नेपाली काङ्ग्रेसभित्रै बसेर काम गर्नु राम्रो हो भनेर सल्लाह दिएको थिएँ भारतका सोसलिस्ट कम्युनिस्टहरूले धेरै लामो समयसम्म काङ्ग्रेसमा बसेर काम गरेका थिए तपाईँहरू पनि हडबड नगर्नुहोस् पहिले नेपाली काङ्ग्रेसभित्र बसेर काम गर्नुहोस् न र आफ्नो व्यक्तित्व बनाउनुहोस् भने तर पुष्पलालले मानेनन् हडबडमा नै तपाईँहरूको पार्टी भनेको हो मैले माथि उल्लेख गरिसकेको छु पुष्पलाल र तुलसीलाल बीचको विमति समय पार्टीमा सङ्गठनात्मक सम्बन्ध नराखी हामीले स्वतन्त्र रूपमा काम गर्न थाल्यौँ हाम्रो सम्पर्क भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीसँग भयो हामीले पूर्व पार्टी कामहरू बढाउन थाल्यौँ त्यस बेला झापा त मेरो लागि पानी पँद्रो जस्तो भएको थियो आवत जावत निकै हुन्थ्यो म कहिले जिल्ला कमिटीको बैठक कहिले विद्यार्थीहरूका समस्या त कहिले मजदुर किसानका बैठकमा जान्थेँ मेरो बसै प्रायः वृरतामोठ धाइजन सनिश्चर यस्तै ठाउँमा हुन्थ्यो धरानमा पार्टीको नगर कमिटी अत्यन्तै शक्तिशाली थियो त्यसबेला नगर सचिव दलु छायाँ हुनुहुन्थ्यो धरानमा पार्टी जनतामा स्थापित थियो धरानका कुनै वडामा सामाजिक वा अरू कुनै कार्यक्रम हुँदा पार्टीको उपस्थिति अनिवार्य हुन्थ्यो यसरी पार्टी जनस्तरमा भिजेको थियो माथि धनकुटा बजारमा अलिअलि काम सुरु भएको थियो पश्चिम खोकु छिन्ताङमा नरबहादुर थुकुमी आनन्द सन्तोषी राई र ज्वाला रेग्मी हुनुहुन्थ्यो तेह्रथोमा सूर्य कन्दङ्गवा गङ्गा उप्रेती र नरेश साक्यहरूले पार्टीलाई गाउँ गाउँसम्म पुर्याउनु भएको थियो ताप्रेजुङ खोकलिङ क्षेत्रमा नन्द अम्बिका सावल लगायतका साथीहरूले पार्टीलाई जनस्तरमा पुर्याउनु भएको थियो त्यसबेला हाम्रो पार्टीको जस्तो जनस्तरमा सङ्गठन र प्रभाव अरू पार्टीको थिएन नेपाली काङ्ग्रेसको पनि थिएन पार्टीका सयकडौँ समर्थक शुभचिन्तक बनेका थिए तेह्रथोममा पार्टी कक्षा लिन जाँदा मैले त्यहाँका युवाहरू मार्क्सपाद लेरिनबादमा निकै आकर्षित भएको पाएँ कैयौं रात मैले त्यहाँ पार्टी कक्षा चलाएँ दुई हजार सालको निरङ्कुश साई हमलापछि शून्य प्राय भएको विराटनगर क्षेत्रको पार्टी काममा राधेश्याम दली नगर सचिव भएपछि गति आयो यो दुई हजार एक्काइस बाइस कुरा हो दलीले पार्टीलाई सक्रिय बनाउन निकै ठुलो भूमिका निर्वाह गर्नुभयो उहाँकै नेतृत्वमा आबद्ध भएर कृष्ण पोखरेल चन्द्रमणि नौपाने केशव गौतम ददिराम आचार्य र नारायण प्रसाद आचार्यले विद्यार्थी फाँटमा काम गर्न थालेपछि पार्टी काम अप्रत्याशित रूपमा वात्तै बढ्न थाल्यो त्यस्ताका धरानलाई कम्युनिस्टको गढ र विराटनगरलाई काङ्ग्रेसको गढ भनिन्थ्यो तर युवा विद्यार्थीहरूको क्रियाशीलता विराटनगरको महेन्द्र मोरङ कलेजको सबै निर्वाचनमा हाम्रा साथीहरूले अभूतपूर्व ढङ्गले विजय हासिल गरे जितको यो परम्परा पछिसम्म पनि कायम रह्यो यसै विषयमा चर्चित भारतीय दैनिक पत्रिका स्टेट्सम्यानले इभन विराटनगर ह्याज बिकम ब्रेड विराटनगर समेत रातो भयो भनी समाचार छाप्यो आफ्नो पराजयबाट रन्थनिएका काङ्ग्रेसीहरूले विद्यार्थीहरूबीच कुटपिटको अस्वस्थ परम्परा सुरु गरे पछि गएर काङ्ग्रेसका विद्यार्थीहरूले अनिरा सबैका विद्यार्थी फडेन्द्र तिमल सिन्हाको हत्या गरे त्यसबेला काङ्ग्रेसी विद्यार्थीहरूको नेतृत्व विजय गक्षेदारले गरेका थिए स्थिति अराजक बनेको थियो विद्यार्थीहरूको प्रयत्न र नेतृत्वको सोझबुझले गर्दा त्यो स्थिति धेरै टिक्न सकेन जय गक्षेदार पी ने कांग्रेस का नेता सांसद और मंत्री बने कांग्रेस को राजनीति बात अलग भर उदेशी जनअिक फोरम होते अलग भर मधेशी जनधिकार फोरम लोकतांत्रिक पार्टी गठन करें तेक्ष भराटनगर में बढ़े काम को सुदृढ़ीरण का धनकुटा चुंगमांग में शिक्षक भई काम कर का मोहनचंद्र अराटनगर बोलाय विराटनगर धरान भद्रपुर जस्ता सहरी क्षेत्रको विद्यार्थी फाँटमा पार्टीले काम गति लिन थालेपछि मेरो मनमा एउटा विचार आयो अध्ययन पुरा गरेका यी विद्यार्थी कार्यकर्तालाई पूर्व कोशीका विभिन्न स्थानमा रहेका विद्यालयहरूमा शिक्षक बनाई किन नपठाउने यो प्रस्ताव मैले प्रान्तीय कमिटीमा राखेँ र बैठकले यसलाई सहरस अनुमोदन गर्यो त्यसपछि हामीले जहाँ जहाँ मौका पायौँ आफ्ना कार्यकर्तालाई शिक्षक बनाई पठायौँ परिणामस्वरूप ताप्लेजुङमा नन्द प्रसाई अठराईमा नरेश साक्य खोक्लिङमा ओमकृष्ण सिटौला छ नम्बर बुधबारेमा नारायण आचार्य शङ्कुतसभामा चन्द्रमणि ने धनकुटामा ज्वाला रेग्मी मधुमल्लामा दधिराम आचार्य लव प्रधान र एकराज भट्टराई इटहरीमा बलराम पोखरेल र काने पोखरीमा रङ्गनाथ प्याक्रेल शिक्षक भएर जानुभयो त्यहाँ उहाँहरूले शिक्षणका साथी सघन रूपले पार्टी काम पनि गर्नुभयो उहाँहरूको प्रयत्नले ग्रामीण क्षेत्रमा शिक्षक युवा र विद्यार्थीमा पार्टीलाई अद्भुत प्रकारले स्थापित गर्न सकेको थियो पछि मालेका साथीहरूले पनि कम्युनिष्ट राजनीतिलाई मेची कोशीमा फैलाउन ठुलो योगदान पुर्याउनु भएको तथ्यलाई इन्कार गर्न सकिन्न तैपनि पूर्वी नेपालका ग्रामीण कुना काप्चासम्म कम्युनिष्ट विचार फैलाउन पूर्व कोशीले खेलेको आधारभूत र अग्रणी भूमिकालाई सम्झनैपर्छ दुई हजार छयालिस सालको जनआन्दोलनपछिको पहिलो आम निर्वाचनमा हाम्रो जितको वैचारिक जग ती क्षेत्रमा काम गर्न गएका युवा शिक्षकहरूले खडा गरेका थिए भन्नु अतिशयक्ति हुने छैन झापामा गोपालकृष्ण पोसाई मदन खङ्गी टिका सापकोटा राधाकृष्ण मैनालीहरू सक्रिय हुनुहुन्थ्यो यातायात मजदुर क्षेत्रमा पनि पार्टीको निकै राम्रो पकड थियो त्यहाँ हाम्रै प्रान्तीय कमिटीका साथीहरू हुनुहुन्थ्यो हु। अब किसान क्षेत्रमा पनि हाम्रो पार्टी अगाडि बढिरहेको थियो कुलझोडामा सशक्त आन्दोलन चलाएका थियौँ त्यहाँ गोली चल्यो मान्छे मारिए तैपनि त्यहाँका जनताको मनोबल कम भएन कुलझोडामा हामी पार्टीको कमिटी बनाउन सफल भयौँ त्यहाँ हामीले रङ्गनाथ ट्याकुलाई पूर्णकालीन रूपमा शिक्षक बनाएर विद्यालय र पार्टी कमिटी चलाउन राख्यौँ झापाका नेता गोपालकृष्ण प्रसाई सम्पन्न परिवारबाट आउनुभएकाले उहाँको प्रशस्त जग्गा जमिन थियो उहाँको भद्रपुर र धाइजन दुबै ठाउँमा घर थियो उहाँकी जेठी श्रीमतीबाट सन्तान नभएपछि दोस्रो विवाह गर्नुभएको थियो र पछि सन्तान पनि भए म उहाँको धाइजन र भद्रपुरको घरमा थुप्रै पटक बसेको छु उहाँको जग्गामा महीसँग किचलो पर्थ्यो त्यो कुरा प्रान्तीय कमिटीमा आइरहन्थ्यो त्यसका लागि हामीले प्रान्तीय कमिटीबाट आयोग गठन गरी छानबिन गर्न पठाउनु परेको थियो पछि हामीले मोहनचन्द्र अधिकारीले झापामा काम गर्न पठायौँ उता दक्षिणतिर पश्चिम बंगाल र सिलगढीमा नक्सलवादी आन्दोलन बढिरहेको थियो जमिन्दार शोषक सामन्तहरूलाई हत्या गर्ने क्रम तीव्र रूपले चलिरहेको थियो चीनमा सांस्कृतिक क्रान्ति चलिरहेकै बेला नक्सलपन्थीहरूले कोलकाताको गान्धी मैदानबाट नक्सलवादी पार्टी बनाएको घोषणा गरे उनीहरूले यो नयाँ पार्टीलाई पेकिङ रेडियोले उत्साहका साथ समाचार प्रसारण गरी समर्थन जनाए यसले नक्सलवादी आन्दोलनलाई बढ्न मद्दत गरेको थियो पेकिङ रेडियोबाट हिन्दी भाषामा दिनौ नक्सलवादी आन्दोलन र क्रान्तिका समाचार प्रसारण हुन थाले नक्सलवादी आन्दोलनका नेता चारू मजुमदार र कानु सन्यालो हुनुहुन्थ्यो दक्षिणको नक्सलवादी आन्दोलन र उत्तरको सांस्कृतिक क्रान्तिको प्रभाव हामी कहाँ पनि पर्न थाल्यौँ अब नेपाली युवा विद्यार्थीहरू पनि त्यसतर्फ आकर्षित हुन थाल्यो त्यसैको प्रभाव पूर्व कोशी पार्टीको गतिविधिमा पनि पर्न थाल्यो भारतीय छापाहरूमा समेत यस्ता समाचारहरू प्रशस्त आउन थाले भारतीय नक्सलवादी पार्टीहरूलाई चिनले नेपालमार्फत सहयोग गरिरहेको छ र यसैकारण भारतमा नक्सलवादी आन्दोलन भइरहेको छ भन्ने बनावटी समाचार प्रचार प्रसार हुन थाल्यो एक दिन साँझ पक्का म आफ्नै घरमा बसिरहेको थिएँ मेरो घरमा जना बंगाली पुरूष र महिला आइपुगे बाजेको पसलका मालिक रन्नाथ गौतमबाट सम्पर्क गरी उनी मेरो घरमा आइपुगेका रहेछन् ती बंगाली सज्जनले सामान्य शिष्टाचारपछि नै उनले हामी नक्सलवादी कम्युनिस्ट हौ मैले तपाईँ कहाँ आउँदा यी महिलालाई मेरो श्रीमती भनेर ल्याएको छु तर यी मेरी श्रीमती होइनन् कमरेड हुन् परिवारका रूपमा यहाँ घुम्न आएको पार्नका लागि मात्र श्रीमती भनेको हो मलाई चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्पर्क गराइदिनुहोस् त्यसका लागि मलाई चिनिया राजदूतसँग भेट गराउन सहयोग गरिदिनु पर्यो त्यसकारण म तपाईँ आएको हुँ भने मैले भने चिनिया कम्युनिस्ट पार्टीसँग मेरो कुनै सम्पर्क छैन चिनिया राजदूतलाई म चिन्दिनँ पनि हाम्रो चिनिया कम्युनिस्ट पार्टी चिनिया राजदूत र सरकारसँग कुनै सम्पर्क र सम्बन्ध छैन तपाईँलाई कसरी सम्पर्क गराउने हामी त हाम्रो ठाउँमा मार्क्सवाद लेनवादको सिद्धान्तका आधारमा देशको क्रान्तिका लागि सङ्घर्षरत छौँ अहिले हाम्रो देशमा निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्था छ यसको खिलाफमा हामी सङ्घर्षरत छौँ त्यसपछि ती बङ्गाली सज्जनले अत्यन्त नम्र र मिठो शैलीमा अनुरोध गरे मलाई विश्वास गर्नुहोस् मैले तपाईँसँग इमान्दारीपूर्वक कुरा गरिरहेको छु मलाई चिनिया कम्युनिस्ट पार्टी चिनिया राजदूत र सरकारसँग सम्पर्क गराउन सहयोग गर्नुहोस् मैले पनि नम्र र शिष्ट शैले म उनलाई आफ्नो व्यक्तिगत तथा पार्टीगत रूपमा चिनिया कम्युनिस्ट पार्टी चिनिया राजदूत र सरकारसँग कुनै सम्पर्क र सम्बन्ध नभएको कुरा दोहोऱ्याएँ फेरि ती बङ्गाली सज्जनले भने यदि तपाईँ सक्नुहुन्न भने तपाईँका एकजना विश्वासिला कमरेडलाई हामी कहाँ अथवा तपाईँले चिनिया राजदूतलाई एउटा चिठी लेखिदिनुहोस् अब त मलाई पनि रिस उठ्न थाल्यो त्यसपछि मैले कडा शब्दमा भने के चिठी लेख्नु चिन्नु न जान्नु अपरिचित व्यक्तिलाई के भनेर कसरी चिठी लेख्ने फेरि काठमाडौँ पनि कुनै नौलो ठाउँ होइन तपाईँलाई त्यहाँ जान भिसा चाहिँदैन काठमाडौँमा चिनिया राजदूतावास लुकाएर राखेको पनि छैन होला राजदूत पनि भूमिगत भएका छैनन् होला मैले भनिरहेको छु चिनिया कम्युनिस्ट पार्टी चिनिया राजदूत र सरकारसँग हाम्रो कुनै सम्पर्क र सम्बन्ध छैन कसलाई चिठी लेख्ने अनि कसलाई पठाउने मैले खरोसँग भनेपछि ती मान्छे मसँग बिदा मागेर हिँडेँ हावा हेर्दा मलाई पहिले नै यो मान्छे पक्का राम्रो होइन यसको नियत त ठिक छैन भन्ने लागेको थियो हाउभाउले नै यस्तो मान्छे ठीक नभएको ठाने मैले खर जवाफ दिएको थिएँ थी। तर यो पनि त्यत्तिकै सत्य हो कि त्यसबेला चिनिया कम्युनिस्ट पार्टी चिनिया सरकार र नेपालका लागि चिनिया राजदूतसँग हाम्रो कुनै सम्पर्क र सम्बन्ध थिएन हामी त प्रान्तीय स्तरमा काम गर्ने भनेर त्यहीँ सीमामा बसेर काम गरिरहेका थियौँ यस्तै प्रकारको दबाव उता झापामा पनि आउँदो रहेछ मेची भद्रपुरको पसलमा किताब किन्न की आउनेहरू हामीलाई चिनसँग सम्पर्क गराइदिनुहोस् भन्ने गर्दा रहेछ